रहर मरने कसला रहर कसला तर नमरे प्रहर हो मर्ने कसलाई रम को प्रहर हो भागे जाऊं कु भागे जाऊं कु जाऊं मान्छे नमर्ने सहर हुँदैन तर नमरेको प्रहर हुँदैन जीवन यहाँ किन चल्दैन उस्तै जीवन यहाँ किन चल्दैन उस्तै आज यहाँ छु भोलि कहाँ पुग्छु जीवन ठहर हुँदैन तर नमरेको प्रहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन नहुँदा नहुँदा पनि आफ्नो जीवनलाई एक पल फर्केर हेर्नुपर्छ हामीले अनि त्यो जीवन बितिसकेको हुन्छ ढलिसकेको हुन्छ जब हामी लास भन्छौँ नि अनि आफूले त्यो मर्ने रहर नहुँदा नहुँदा पनि आफ्नो प्राण त्याग्नु पर्दा कति सहज हुन्छ असहज हुन्छ तपाईँ र मलाई हे मित्र भागेर कुन ठाउँमा जाउँ आज जा हामी आफ्नो देशको अवस्था देख्दा आफ्नो मातृभूमिको अवस्था देख्दा जहाँ मान्छेले मान्छे मरिराखेका छन् र आफू भागेर कहाँ जाने त्यो ठाउँ समेत नपाउँदा तपाईँ र मेरो जीवन पनि त्यही अवस्थामा पुगिसकेको छ मर्ने रहर नहुँदा नहुँदा पनि कतिजनाले आफ्नो प्राण आत्महत्या गरेर रा पठाइराखेका छन् आत्म छन् आत्महत्या गरिराखेका छन् जीवन यहाँ किन उस्तै चल्दैन होला एकनासको चल्दैन र एकनासको चलाउँ भन्दा भन्दा पनि त्यो जीवन देखेर हामीलाई अत्यास लाग्छ अनि मर्ने सिवाय हामीलाई केही पनि हुँदैन त्यही बाटो रोच्नुपर्छ अनि जुन बाटोबाट हामी मर्ने रहर नहुँदा नहुँदा पनि त्यही प्रहरमा डुब्न पुग्छौँ मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन भागेर जाउँ कुन ठाउँमा जाउँ भागेर जाउँ कुन ठाउँमा जाउँ मान्छे नमर्ने सहर हुँदैन मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन कहिले काहीँ यस्तै लाग्छ मलाई पनि जहाँ दियो बालिराख्दाखेरि त्यो दियो निभएर जाँदा आफ्नो जिन्दगीलाई पनि म त्यही महसुस गर्छु के हाम्रो जिन्दगी पनि यस्तै प्रकारको बनिराखेको छ त मित्र यो बलिराखेको दियोलाई हामी एकै चाहिँ निहालौँ त कि यो दियो जस्तै हाम्रो जिन्दगी छैन यो जीवन छैन र एक अवश्य पनि हामी यसरी नै मिलाएर जान्छौँ नि होइन यो दियो जसरी निप्छ हाम्रो जिन्दगी पनि त्यही अनुरूपमा निप्न पुग्छ दैवको लिला पनि कस्तो असम्मको छ मित्र हामीलाई यस्तै लाग्छ मर्नलाई कसलाई पो रहर जाग्छ र मर्न रहर नहुँदा नहुँदा पनि हामी मर्नुपर्ने बाध्यता नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारीका अननीय मित्र विष्णु अनि रिजनसँगै म छु तपाईँकै मित्र दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै तपाईले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट पनि विश्वभरिकै साथ सुनिराख्नु भएको छ र तपाईँलाई हामी भेट्नको निम्ति आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपाल वाणी समाचारपछि करिब करिब दस बजीसम्म एक घन्टाको बसाइ बस्नको लागि आउने गर्छौँ यो बसाइँमा रहेर हामी तपाईँकै साहित्यिक सृजनहरूमा आवाज भर्ने गर्छौँ कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न ब्लग स्पोर्टहरूमा विभिन्न वेबसाइटहरूमा सुनेर साथ दिन सक्नुहुनेछ मोहन बिहानी डट ब्लग स्पोर्ट गरी चिसापानी नेपाल डट पनि कार्यक्रम मेरो रचनालाई तपाईँले सुनेर साथ दिन सक्नुहुनेछ जिन्दगी हाम्रो यस्तै चलिराखेको छ र समय हाम्रो जिन्दगी पनि बितिरहे छ रेडियोहरू पनि एक सय पनि आफ्नो तेस्रो वर्ष पुरा गरेर चौथो वर्षमा प्रवेश गरिराखेको छ समय सँगसँगै दौडिराखेको छ र यो समय सँगसँगै हामी पनि दौडिनुपर्छ यो अवसरमा म रेडियो अर्पण एक सय चार थौलो पाँच मेघर्सलाई धेरै धेरै शुभकामना दिन चाहन्छु र तपाईँका रचनाहरू आज पनि मेरा पल्टाभरि छन् तपाईँका रचनाहरूलाई म क्रमशः साथ दिँदै जानेछु सुरुवातमा मैले एउटा रचनालाई जोडेँ मर्ने कसैलाई रहर हुँदैन तर नमरेको प्रहर हुँदैन वास्तवमा पनि आज हामी हाम्रो देशको अवस्थालाई देख्दा हाम्रो त्यो गाउँ गाउँ बस्ती बस्तीमा कति मानिसहरू कति नेपाली जनताहरू हाम्रै दिदीबहिनी हाम्रै दाजुभाइ भोकै भोकले मरिराखेका छन् तट्पी तट्पी मरिराखेका छन् यो अवस्था कसले बुझ्ने होइन यो मर्ने रहर त हुँदैन नि हामीलाई यो मर्ने रहर नहुँदा नहुँदा पनि मरिराखेका छन् नि मर्नुपर्ने बाध्यता छ नि होइन मित्र यो मर्ने बाध्यतालाई हामीले केही हदसम्म कम गराउन सक्यो भने अवश्य पनि हाम्रो त्यो बाँच्ने रहर केहीसम्म त बाँच्छ नि कार्यक्रमको सुरुवाती रहेछौँ तपाईँको रचनाहरूलाई म क्रमशः अगाडि बढाउन चाहन्छु मेरो हातमा आभास भाइ हेमाजा पोखराबाट पठाउनु भएको एउटा गजल छ उहाँको गजललाई अगाडि जोड्न चाहन्छु फुल पनि पात जस्तै लाग्छ दिन पनि रात जस्तै लाग्छ फुल पनि पात जस्तै लाग्छ दिन पनि रात जस्तै लाग्छ तिम्रो कमीले यस्तो लाग्छ आठ पनि सात जस्तै लाग्छ जिन्दगीको रथमा जब तिमी चालक बनिआ नि जिन्दगीको रथमा जब तिमी चालक बनिआ नि कहाँलाई जाने र के गर्ने तिम्रै हात जस्तो लाग्छ तिम्रै कमे यसले यस्तो लाग्छ आठ पनि सात जस्तै लाग्छ एकान्तमा एक्लै बस्दा घरिघरि झस्कन्छु आफूसँगै एकान्तमा एक्लै बस्दा घरिघरि झस्कन्छु आफूसँगै मलाई आफ्नै छायाँ पराइ लाग्छ अज्ञात जस्तै लाग्छ फुल पनि पात जस्तै लाग्छ दिन पनि रात जस्तै लाग्छ जब मेरै सामु तिम्रो वर्णन गर्ने गर्छन् साथीहरू जब मेरै सामु तिम्रो वर्णन गर्ने गर्छन् साथीहरू लाग्छ इन्द्रको अगाडि स्वर्गको बात जस्तै लाग्छ तिम्रो कमी यस्तो लाग्छ आठ पनि सात जस्तै लाग्छ श्राबले के लाग्छ सासमा पियो बिहान जस्ताको त्यस्तै श्राबले के लाग्छ सासमा पियो बिहान जस्ताको त्यस्तै देखे बाटै घायल्छु तिम्रो मुस्कान त्यो मात जस्तै लाग्छ तिम्रो कमीले यस्तो लाग्छ आठ पनि सात जस्तै लाग्छ फुल पनि पात जस्तै लाग्छ दिन पनि रात जस्तै लाग्छ अब आसुभाइ हेमाजा पोखराबाट यो रचनालाई पठाइदिनु भयो तपाईँलाई पनि धेरै धेरै आभारी तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु मेरो हातमा जयराम विका जय भावुक धाधवर सात बर्दियादेखि उहाँले यो रचनालाई पठाउनु भएको छ उहाँको पनि गजल छ उहाँको गजललाई अगाडि जोड्छु यो समयमा माया गर्ने हजार हुन्छन् अघि सर्ने हजार हुन्छन् माया गर्ने हजार हुन्छन् अघि सर्ने हजार हुन्छन् जवानीको भेल उर्लिएर जवानीको भेल उर्लिएर खोला तर्ने हजार हुन्छन् अघि सर्ने हजार हुन्छन् माया गर्ने हजार हुन्छन् कसको कुरा सुन्ने कस को कु भर पड़ने हजार मया हजार अगि सर्ने हजार बुझने लपी बुझने लिशारा ने कापी भेटना झर्ने हजार मया हजार अगि सर्ने हजार कस को नजर कस्ट कसई को नजर कस्तो हेरी मर्ने हजार हुन्छन् माया गर्ने हजार हुन्छन् अघि सर्ने हजार हुन्छन् माया गर्ने हजार हुन्छन् अघि सर्ने हजार हुन्छन् जय राम विक जय भावुक ध वरसाध बर्दियादेखि उहाँले यो रचनालाई पठाइदिनुभयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु नेत्र अविरलजीको रचना छ मेरो हातमा तपाईँले जुन खोपलिङ हालबरायनदेखि उहाँले यो रचनालाई पठाउनु भएको हो नबोलेरे बाटो अचेल नबोलेरे बाटो मोड्न थाल्यो अझेल यादहरू मात्रै छोड्न थाल्यो अझेल नबोलेरे बाटो मोड्न थाल्यो अझेल यादहरू मात्रै छोड्न थाल्यो अझेल तिमी बिना अधुरो भौ जिन्दगानी तिमी बिना अधुरो भौ जिन्दगानी बाचा कसम तोड्न थाल्यो अचेल नबोलेरे बाटो मोड्न थाल्यो अझेल माया गर्छु भन्थ्यौ मलाई नहिजो, हिजो माया गर्छु भन्थ्यौ मलाई नै हिजो पराई बगैँचा गोड्न थाल्यो अचेल नबोलेरे बाटो उमोट्न थाल्यो अझेल तिमीले मलाई तटपाई तटपाई मेरो तिमीले मलाई तटपाई तट मेरो मनको दराज फोड्न थाल्यो अचेल यादहरू मात्रै छोड्न थाल्यो अझेल केभो कुन्नी मलाई बिर्सिएर अन्तै के भो कुन्नी मलाई बिर्सिएर अन्तै नाता सैनो जोड्न थाल्यो अचेल नबोलेरे बाटो मोड्न थाल्यो अझेल यादहरू मात्रै छोड्न थाल्यो अझेल नबोलेरे बाटो मोड्न थाल्यो अझेल नेत्र अभिलत ताप्लेजुङ खोपलिङ हाल बारानदेखि उहाँले यो रचनालाई पठाइदिनु भयो तपाईँलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु नबोले रे बाटो मोडेका कुराहरू अनि यादहरू मात्र छोडेका कुराहरू हुँदै थियो रचनामा तपाईँलाई धेरै धेरै धन्यवाद त्यसै अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु साहित्यिक अनुरागी कविन्द्र लम्सालजीको रचना छ उहाँको रचनालाई अगाडि जोड्न चाहन्छु आमा कसम उनी रोइथिन् आमा कस्यम उनी रोएथिन हामी छुट्ने बेला आमा कस्यम उनी रोएथिन् हामी छुट्ने बेला आँसुले मुख धोए थिइन् हामी छुट्ने बेला यसलाई गजल नभन्नु सबै सत्य भन्दैछु यसलाई गजल नभन्नु सबै सत्य भन्दैछु टप्प टप्प आँसु चोए हामी छुट्ने बेला आमा कश्यमुनी रोए थ हमी छुटने बेला मेरा कैंपस को अन्तिम दिन थियो मेरे लिए कैंपस को अंतिम दिन थी समझना समझना लुमाल लिया हमी छूटने बेला आँसू ने मुख धुना धुन धोए थीं हमी छूटने बेला मेरो पनि मुटु भकनी हो उनीहरू मेरो पनि मुटु भकनी हो उनीहरू आँसु पुज्दा त हात छोए थिइन् हामी छुट्ने बेला आँसुले मुख धोए हामी छुट्ने बेला तिम्रो एसएलसी पछि भेटाउँला भनेपछि तिम्रो एसएलसी पछि भेटौँला भनेपछि बल्ल हल्का खुसी भए हामी छुट्ने बेला आमा कसम उनीहरू थिइन् हामी छुट्ने बेला आँसुले मुख धुनु धोए हामी छुट्ने बेलान आमा कस्यमनी रोही थिइन् हामी छुट्ने बेला साहित्यिक अनुरागी कविन्द्र लम्साजीको यो रचना सँगसँगै अर्को एउटा सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम सुन्दै गर्नुहोला सुझारे तिमी मैं घिर्णा घरे खुशी रहोस् तिम्रो जीवन मेरो आसुझारे तिमी नया करो मैं घिर्णा घरे मेरे भग मसुआसु तिम्रो भगवा सुपरोस् जसलाई तिमीले चाहन्छौ जसलाई तिमीले चाहन्छौ उसैले नि माया गरोस् तिमी पढाइ हुनु पहिले छातीमा तिमीलाई खुसी मिल्छ भने म बिना नै तिम्रो जीवन सुखमय हुन्छ भने छोरा यो छातीमा तिमीलाई खुसी मिल्छ भने म बिना नै तिम्रो जीवन सुखमय हुन्छ भने तिम्रो खुशी मलाई बेदा मिलोस गरोस तिमी मोस् तीम पर भगवान मैं अधर्य सत्य हो या सत्य समाचार छापी अधैर्य भो सत्य वा या सत्य समाचार छापियो थाहा छैन के कारणले हो त्यो आम घर मासियो एउटा पत्रकारको गल्ती भएमा सिङ्गो पत्रकारमाथि एउटा पत्रकारको गल्ती भएमा सिङ्गो पत्रकारमाथि दुनियाँले नराम्रो नजर दृष्टिले हेर्न भ्याइयो थाहा छैन के कारणले त्यो आम समाचारमा छापियो आमा घर यदि झुट्टा साबित भए धिकार छन् आमा घर झुट्टा साबित भए धिकार्नेछन् धर्म वा पैसाले जसलाई कलंकित बनायो थाहा छैन के कारणले हो त्यो आमा घर मासियो दाम पाएर हो वा काम पाएर हो मान्छेहरू यहाँ दाम पाएर हो वा काम पाएर हो मान्छेहरू रहस्यभित्र रहस्य केही न केही अवश्य जनायो थाहा छैन के कारणले हो त्यो आम घर मासियो वास्तविक के हो वास्तविक के हो जालमा ठुलो माछा माछा हुनुपर्छ वास्तविक त के हो जालमा ठुलो माछा हुनुपर्छ द्वन्द्व भयो एकाअर्कामा पक्ष चिन्ह थुपारियो थाहा छैन के कारणले हो त्यो आमा घर मासियो थाहा छैन के कारणले हो त्यो आमा घर मासियो मानन्द र अभागिकजीको रचना सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचना तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पन डट कम डट भएको छ तपाईँकै साहित्यिक सिर्जनाहरूको साथमा आज पनि वाचन गरिराखेको छु म यो साहित्यिक ढुङ्गा सँगसँगै तपाईँसँगै गरिराखेको छु अञ्जन श्रेष्ठ अभागी कान्छी बजार पठाउनु भएको छ एउटा मुक्तक उहाँको मुक्तकलाई अगाडि जोड्न चाहन्छु धेरै भो तिम्रो यादमा आँसु बगाएको धेरै भो तिम्रो यादमा आँसु बगाएको तिमीले छोडि गएपछि मु मुटु दुखाएको धेरै भयो तिम्रो यादमा आँसु बगाएको तिमीले छोडि गएपछि मुटु दुखाएको तिमीले त भुल्यौ मैले सकिएन तिमीलाई तिमीले त भुल्यौ मैले सकिएन तिमीलाई माया गर्छु र तिम्रो खुसी चाहेको धेरै भयो तिम्रो यादमा आँसु बगाएको तिमीले छोडिगएपछि मुटु दुखाएको तिमीले छोडिगएपछि मुटु दुखाएको कान्छी बजार स्याङ्जा अञ्जन श्रेष्ठ बागेजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आफ्नो मायालुले छोडेर जाँदा त्यो यादले आँसु बगाएका कुराहरू अनि ति तिमाएलुले छोडेर जाँदा मोटु दुखेका कुराहरू हुँदै थियो रचनामा त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु भारत भरत खड्काजीको रचना छ उहाँको रचनालाई पनि अगाडि जोड्न चाहन्छु खैकी को ईर्ष्या भनौँ अँ त जलेको छ आज खै के को ईर्ष्या भनौँ छ आज यहाँ पूर्ण चन्द्र खुल्ने रात झलेको छ आज मलिन्छन् हिजो अस्ति खुसी फुल्ने ओठाहरू मलिन्छ हिजो अस्ति खुसी फुल्ने ओठाहरू नवयुक्ति बोक्ने आउने प्रवाह छ आज खै के को ईर्ष्या भनौँ छ आज भन्दैछन् शिथिल मुटु अवकाश पाइएला कि भन्दैछन् शिथिल मुटु अव कस पाएला कि आफ्नै आफ्नो रहेन र सात जलेको छ आज खैकीको इर्ष्या भनौँ आँत जलेको छ आज आफ्नै शिरमा टेकी शिखर चुप्न खोज्नेहरू आफ्नै शिरमा टेकी शिखर चुम्न खोज्नेहरू टेवा दिनु परेको छ र हात जलेको छ आज खैकीको इर्ष्या भनौँ आँत जलेको छ आज यहाँ पूर्ण चन्द्र खुल्ने रात जलेको छ आज यहाँ पूर्ण चन्द्र खुल्ने रात जलेको छ आज भाषा पानीतिन पोखरी खोट्याङदेखि भरत खड्काजीले यो रचनालाई पठाइदिनु भयो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई पनि अगाडि जोड्न चाहन्छु तर्न पाए बैमतीको छाल गजब हुन्थ्यो तर्न पाए बैमतीको छाल गजब हुन्थ्यो बनाइ र राख पा, राख्न पाए माल माला गजब हुन्थ्यो तर्न पाएँ बैजनीको बैमानीको छल गजब हुन्थ्यो बनाएर राख राख्न पाएँ माला गजब हुन्थ्यो कसैलाई पल पल तटपाउनुभन्दा कोही कसैलाई पल पल तटपाउनुभन्दा रोपिदिए छातीभरि भाला गजब बनाएर राख्न पाएँ माला गजब रुमालैले आँसु धार नपुछेको भएदेखि रुमालैले आँसु धार नपुछेको भएदेखि मेरो आँसु बग्दा बग्दै नाला गजब हुन्थ्यो बनाएर राख्न पाएँ माला गजब हुन्थ्यो बलिदान नजानेको भएदेखि छिनछिनमा बलिदान नजानेको भएदेखि छिनछिनमा समय झे जिन्दगी नै साला गजब हुन्थ्यो बनाएर राख्न पाएँ माला गजब हुन्थ्यो कहिले स्वीकार गरिन् मेरो प्रेम प्रस्ताव कहिले स्वीकार गरिन् मेरो प्रेम प्रस्ताव त्यो हातमा मेरो नाउँको बाला गजब हुन्थ्यो तर्न पाएँ बैमानीको छाला गजब हुन्थ्यो बनाएर राख्न पाएँ माला हात गजब हुन्थ्यो तर्न पाएँ बैमानीको छाला ग गजब हुन्थ्यो दोषी महेन्द्र लमजुङदेखि उहाँले यो रचनालाई पठाइदिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र अर्को सुमधुर साङ्गीतिक आवाजलाई अगाडि जोड्न चाहन्छु कार्यक्रम सँगै रहनुहोला न्तसँग माया बसेपछि तिमी आयो जवानीको फुल खसेपछि मलाई एकान्तमा एकान्तसँग माया बसेपछि तिमी आयो जवानीको फुल खसेपछि वर्षौँसम्म पर्खाइमा छँदा हाली रोए वर्षौँसम्म पर्खाइमा छँदा हाली रोएँ सम्झनाले दिन रात मुटु खसेपछि तिमी आयो जवानीको फुल खसेपछि निस्कनलाई धेरै गाह्रो हुँदो रहेछ निस्कनलाई धेरै गाह्रो हुँदो रहेछ पिरतीको दलदलमा मुटु फसेपछि तिमी आयो जवानीको फुल खसेपछि जिन्दगीका खुसीहरू बगाएर लगे जिन्दगीका खुसीहरू बगाएर लगे सपनाको सहरमा बाढी पसेपछि पसे, पसे, मलाई एकान्तसँग माया बसेपछि अब आँखा थाकिसके केस पाकिसके अब आँखा थाकिसके केश पाकिसके ढिलो आयो सूर्यले खरानी घसेपछि मलाई एकान्तसँग माया बसेपछि तिमी आयो जवानीको फुल खसेपछि तिमी आयो जवानीको फुल खसेपछि सूर्य स्यामजोङजीको गजल सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको यो बसाइ तपाईँले सुनिराख्नु भएको छ प्रिय मित्र अब भने हामी कार्यक्रमको लगभग लगभग अन्त अन्ततिर आइसकेका छौँ आजको यो साहित्यिक ढुङ्गालाई यहीँ कतै किनारा लगाउने बेला भइसकेको छ यही तिनजेल सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रचना पठाउनु नै सबै सर्जकप्रति आभारी रहे आगामी दिनहरूमा पनि यस्तै यस्तै साथ तपाईँको पाइराख मैले र यही तिनजेल सुनेर साथ दिनुभयो रेडियोमा इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु रेडियो अर्पण डट साथ सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु अन्तमा सम्झन चाहन्छु चिसापानी छ का मित्र मोहन बिहानी त्यसै गरी रामेश हापका मित्र रामचरण श्रेष्ठजीलाई पनि सम्झन चाहन्छु यो समयमा र दर्पण पारिरहेर मेरो आवाजलाई तपाईँको रेडियो सिडसम्म पुर्याउनका निम्ति सहायता गर्नुहुने दर्पण पारिका अननीय मित्र विष्णु अनि रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै तपाईँकै साहित्यिक मित्र म दिपेन्द्र पनि ओझेल पर्न चाहन्छु साहित्य र सिर्जनाको सदैव सम्मान गरौँ नमस्कार ता पारे कई हो बिस्फीर मरने मलाई दैवले वाले पारे रेडियो थोप्लो पांच मेगा हट